अस्टो को एक बजे अ एक बजे मनोरंजन का लगी सुनो हजरा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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट संसारभरि के सासनी रहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल खबर विस्तारमा डेङ्गु रोगबाट बस्नका लागि जिल्ला जनस्वास्थ्य कार्डले चितवनमा आजदेखि लामखुट्टीको लार्बा खोजी नष्ट गर्ने अभियान शुरू गरेको छ जिल्लाका दुई नगरपालिकामा तीन दिनसम्म यो अभियान सञ्चालन गरिनेछ रत्नगर नगरपालिका र भरतपुर नगरपालिकाका सबै ओडामा घर घरमा पुगेर नष्ट गरिने जनस्वास्थ्य भरतपुरका प्रमुख केरसिंह गोदारले जानकारी दिनुभएको छ लार्वा खोजेर नष्ट गर्ने अभियानसँगै प्रत्येक घर पुगेर जनचेतना समेत फैलाउने बताउनु भएको छ दु नगरपालिक जनस्वास्थ्य कार्य का, का सुपरभाइजर बाइक एक सौ पचास जना स्वयंसेविक खटाइक चाप बढ़ी भाग रोग चाणी सी भाई पहल चरण में दुईवटा नगरपालिक अभियान शुरू कर गोदार को, को भनाई रखे सफा पानी जमनी थोत्रा टायरहरू गमला फुलदानीमा लामखुट्टेका लार्वा बस्ने भएकाले यस्ता ठाउँमा पानी जम्न दिन नहुने जनस्वास्थ्य प्रमुख गोदारले बताउनु भएको छ घरका झाल ढोकाहरूमा जाली राख्ने घर ओर्पिरि भएका खाल्टा खोल्टी पूर्णी घर बाहिर निस्कँदा लामो बाहुला भएका कपडा लगाउँदा डेङ्गुबाट बस्न सकिने चिकित्सकहरूको सुझाव रहेको छ दुई वर्ष अघि महामारीकै रूप लिएको डेङ्गु अहिले भने केही न्यूनीकरण भएको छ नेपाली सेनाका लागि चिनबाट भित्राइएको सामान आयात वितरणभन्दा निकै कम्पैडामा भेटिएको छ राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको स्लिप ब्याग कम्पैडामा भेटिएको हो विभागले शङ्कास्पद अवस्थामा बाइसवटा कन्टेनर अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो स्रोतका अनुसार नियन्त्रणमा लिएका बाइसमध्ये छवटा कन्टेनरमा सेनाले खरिद गरेका सामान रहेका छन् काठमाडौँको शेर्पा ब्र ब्रदर तातो पानी भन्सार हुँदै काठमाण्ड ल्याएका ती कन्टेनरलाई विभागले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो यसबारे राजस्व अनुसन्धान विभागका अधिकारीले अर्थमन्त्री शंकर कोइरालाको ध्यान आकर्षण गराउँदा उनले सेनाको विषय संवेदनशील भएको भन्दै घटना गोप्य राख्न निर्देशन दिएको श्रोतको दावी रहेको छ यस सम्बन्धमा विभागले गोप्य रूपमा अनुसन्धान गरिरहेको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि यस सम्बन्धी फाइल भन्सार विभागबाट झिकाएर अनुसन्धान गरिरहेको छ सरकारले नेकपा माओवादीलाई वार्तामा ल्याउन गोलमेज सम्मेलन गर्न सकारात्मक भएको जनाएको छ आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री अध्यक्ष खिलराज रेग्मी र उच्च स्तरीय राजनैतिक समितिका संयोजक विजय कुमार गच्छेदार बेच भएको भेटमा सरकार विघटन र निर्वाचनको मिति परिवर्तन नगर्ने गरी गोलमेज सम्मेलन गर्न सरकारले सुझाव दिएको छ गच्छेदारले उच्च स्तरीय समितिले गरेको वार्ता प्रयास र बैठकमा गरेका निर्णयका बारेमा रेग्मीलाई जानकारी गराउनु भएको थियो भने रेग्मीले जुनसुकी तमा पनि मंगिर चारमा निर्वाचन गर्ने गरी निर्वाचनको विपक्षमा रहेका दलहरूलाई वार्तामा ल्याउन आग्रह गर्नुभएको थियो मन्त्री परिषद अध्यक्ष रेग्मीले निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट दलहरूलाई पनि चुनावी प्रक्रियामा ल्याउन वार्ता र संवाद जारी राख्न आग्रह गर्नुभएको अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभएको छ अध्यक्षले असन्तुष्ट दलहरूलाई चुनावमा सहभागी गराउन र चुनावको माहौल बनाउन पहल गर्नु भएको छ आगामी बजेट कस्तो बनाउने भन्नेबारे अर्थ मन्त्रालयका पदाधिकारी र शीतल निवासबीच छलफल भएको छ सोमबार बिहानै भएको छलफलमा राष्ट्रपतिका सल्लाहकार र रा। अर्थ सचिव शान्तराज सुवेदीसहितको टोलीको सहभागिता रहेको अर्थ छलफलमा अर्थ सचिव सुवेदीले सरकारले अध्यादेश मार्फत ल्याउन लागेको बजेट बारे ब्रिफिङ गर्नु भएको स्रोतले बताएको छ सोमबार बिहान आठ बजेदेखि भएको छलफलमा राष्ट्रपतिका नवनियुक्त आर्थिक सल्लाहकार सम्भूषरण काइस्थ राष्ट्रपति कार्यका सचिव शारदा प्रसाद दिताल कानुनविद ललितबहादुर बस्नेतको सहभागिता रहेको थियो चुनावी सरकारले नयाँ योजना तथा कार्यक्रम राख्न पूर्ण आकारको बचेट ल्याउन नमिल्ने राष्ट्रपति डाक्टर रामवरण यादवले अडान राख्दै आउनु भएको छ यसअघि चैत्र सत्ताइस गते चार अरब चार अरब यसअघि चैत्र सत्ताइस गते चार खरब चार अरब बयासी करोड सत्तालिस लाख रुपियाँको पूर्ण आकारको समायोजित बजेट सार्वजनिक गरेको सरकारले नयाँ आर्थिक वर्षको बजेटको तयारी गरिरहेको छ अघिल्लो साता मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले गर्नुभएको भेटका बेला राष्ट्रपति डाक्टर राम यादवले यो सरकार चुनावी भएकाले नयाँ कार्यक्रम राख्ने पूर्ण आकारको बजेट नल्याउन र चुनाव सम्पन्न गर्ने विषयलाई मातृ समिति र बजेट अध्यादेश सिफारिस गर्न आग्रह गर्नुभएको थियो चीनका पूर्व रेल मन्त्री ल्यू जीजुनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ पूर्व रेल मन्त्री भ्रष्टाचार गरेको तथा पद र शक्तिको दुरूपयोग गरेको भन्दै चिनी अदालतले मृत्युदण्डको सजाय सुनाएको त्यहाँका संसार माध्यमले जनाएका छन् आफ्नो पच्चिस वर्ष कार्यकालमा रेल मन्त्री ज्यूमाथि एक करोड़ डलर भ्रष्टाचार गरेको आरोप रहेको छ सी जिनपिङ राष्ट्रपति बनेपछि उच्च अधिकारीमाथि भ्रष्टाचारको परीक्षण भएको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् चीन सरकारले मृत्युदण्डको सजाय सुनाएकालाई आजीवन कारावास दिने तयारी थालेको छ र त्रिकोणात्मक क्रिकेट श्रृङ्खला अन्तर्गत आजबाट बेलुकी वर्षाले प्रभावित भएको वेस्ट इन्डिज र श्रीलङ्का बीचको खेल आज हुने भएको छ लगातारको वर्षाका कारण आइतबार खेल हुन सकेको थिएन पोर्ट अफ स्पेनमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले खराब प्रदर्शन गर्दै उन्नाइस ओभरमा तीन विकेट गुमाएर साठी रन जोडेको अवस्थामा पानी परेपछि खेल रोकिएको छ बेलुकी सुरु हुने खेलमा श्रीलङ्काले बिस ओभरबाट खेल्न थाले आइसिसीको अनलाइन संस्करणमा उल्लेख गरिएको छ का उपल थरङ्गा र मोहला जयवर्धनले समान सात रन बनाएर आउट भए भने दिनेश चण्डीमलले दुई रन मात्रै बनाउन सकेका छन् कुमार लाहिर साङ्गाकारमले क्रिजमा रहेका छन् यो खेल दुवै टिमका लागि महत्वपूर्ण रहेको छ यो खेल जिते वेस्ट इन्डिज फाइनल प्रवेश गर्नेछ श्रीलङ्काले जित प्रतियोगिताले रोमाञ्चक भिड लिनेछ वेस्ट इन्डिजको दुई जितसँगै नौ अङ्क छ भने श्रीलङ्का र भारतको समान पाँच अङ्क रहेको छ उता बेलायतका एनडी मोरेले बिम्बन्डन टेनिसको पात जितेका छन् आइतबार राति भएको फाइनल खेलमा विश्व नम्बर दुई खेलाडी विश्व नम्बर एक नोबाग नोभाग जोकोभेकलाई हराएर सतहत्तर वर्षपछि बेलायतलाई बिम्बल्डनको उपाधि दिएका छन् दिउँसै एक बजी करपड खबर सकियो म हमाल बिदा भए नमस्कार